सालैमा नचा मै नौ माैमारी सामा नचा मै नैमा नचा मै नौ मा ना साइसै तिएर साउने मामचन्द ब्यागारे शिव डालेमचन्द साउले मामचन्द ब्यागारे शिवडालमचन्द ब्यागारे शिवालमचन्दैधै नली ए <91 hummingbirds> ए, नाच्ना भनी दामलो नै चुडाले त्यस्तै स्वास्नी छोडिदिन्छ बुढाले नाच्ना भनी दामलो नै चुडाले त्यस्तै स्वास्नी छोड सीता तिम्रो जोडे जम् सीता कोही सीता तिम्रो जोडे जाना कोही सीता तिम्रो जोडे जाना कोही सीता जहा